भी खबर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 दाह संस्कारका लागि सबलेर नवलप्रासीको त्रिवेणी जाँदै गरेको ट्र्याक्टर हिजो दिवस त्रिवेणीको रानीनगरमा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ अन्य तेइसजना घाइते भएका छन् घाइते मध्ये दसजनाको बस्दा गम्भीर रहेको पुराले जनाएको छ भारतको महाराजगञ्ज जिल्ला टुटीबारीको राजाबारीबाट सबले त्रिवेणी जाँदै गरेको लु एकता एघार उनासाठी नम्बरको ट्र्याक्टर त्रिवडी स्थित रानीनगरमा रहेको भारतीय पश्चिम गण्डकनगरमा दिउँसो बाह्र बजी खस्न पुग्दा सो दुर्घटना भएको हो दुर्घटनामा पर्ने सबै भारत महाराजग ठुटीबारी गाउँ पञ्चायतका हुन् मृत्युहनेमा पचास वर्षीय निसार मोहम्मद पैँतिस वर्षीय सूर्य नारायण सुनार पचास वर्षीय देवान मोस्लिम र पचपन्न वर्षका रामब्रिज चौहान रहेको प्रहरीले जनाएको छ दुर्घटनामा घाइते भएका चौधजनाको जनाको स्थित सहिद स्मृति अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइतेहरूको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्य का उपेक्षक प्रहरी प्रेक्षक पुष्पचन्द्र रन्जितले जानकारी दिनुभयो बर्दघाटतर्फ यात्रु लिएर जाँदै गरेको लोए चौबिस उनासत्तरी नम्बरको बसलाई साड दिने क्रममा दुर्घटना भएको थियो मोटरसाइकिल को ठक्कर ठक्करबाट घाइते भएकी एक बालिकाको उपचारका क्रममा ज्यान गएको छ भण्डारा आठ पूर्व राजमार्गमा हिजो दिउँसो तीन बजे सोही ठाउँकी रेणुका तिमल सिन्हालाई बा त्रिपन्न पचपन्न चौतिस नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बालिकाको ज्यान गएको गम्भीर अवस्थामा चिदुवन मेडिकल कलेजमा उपचार हुँदाहुँदै चार बजे बालिका तिमल ज्यान गएको जिल्ला प्रहरीकारले चिदोवनले जनाएको छ मोटरसाइकल सहित सड़कलाई प्रहरी नियन्त्रणमा लिएको छ त्यस्तै बोटबल भैरवा प्रखंड को मदबलिया में माइक्रो बस को ठक्कर एक पैदल यात्री मृत्यु बोटबलब भैरवा तर्फ जाते लु एक उठी एक्स नंबर को मैक्रो बस ने ठक्कर दि स्थानीय पंद्रह वर्षीय भीमबहादुर था मृत्यु खबर अब सम्पूर्ण सडकको वर्तमान अवस्थाको बारेमा जानकारी यति बेला नारायणगढ हेटौँडा वृग सडकखण्ड खुल्ला छ त्यसै गरी नानगढ मुगलिन मुगलिन औ बैशे काठमाडौँ मुगलिन दमौली पोखरा नानगढ प्रवासी सडक खण्ड पनि खुल्ला छन् ट्राफिक खबर फोटो पॉइंट, डिजिटल डिजिटल फ्लेक्स प्रिंट, फोन मस्कार ट्रैफिक खबर ट्रैफिक खबर इस ट्रैफिक खबर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 हामीहरूले तुरुन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क